डार्लिंग, मना गाड़ी मैं ले के उफ, मैं ले भनी शोके नियु काम ना वक्षब माने गाड़ी भनेर, बनाओ भने कोई ले सुन्ने हो ओके अब खुसी खुशी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 मोबाइल अंठानब्बे पाँच पचास सैंसठी स्वागत गर्न चाहन्छु एक सय चार थप्लो पाँच मेगामा अर्पण शुभ साझको अर्को एउटा रमाइलो सास लिएर तपाईँलाई भेट्नको लागि आइसकेका छौँ प्रविधि कक्षीमा हुनुहुन्छ यति बेला विष्णु अनि तपाईँको साथमा तपाईँसँगै छु म प्रतीक्षा तपाईँलाई थाहा नै छ यो मिठो धुनबाट तपाईँले अनुमान पनि लगाइसक्नु भएको पन छ कि अर्पण शुभ साँझको व्यवसाय तपाईँको माझमा आइसकेको छ भने आज पनि निकै नै चर्चित साथमा अर्पण शुभ साँझको व्यवसाय लिएर तपाईँहरूलाई भेट्नको लागि हामी आइसकेका छौँ प्रविधि कक्षीबाट विष्णुको साथ मिलिरहेछ र आजको अर्पण शुभ साहसको व्यवसाय सर्भिसिङ सेन्टरले सहकारी गरेको छ हाइड्रोलिक ज्याकवास डेन्टिङ पेन्टिङ मर्मत त्यस्तै गरी सम्पूर्ण जीवका पार्ट्सहरू तपाईँलाई चाहिएको छ भनेदेखि चाहिँ तपाईँले सम्झिनुहोला न्यू मनोकामना अटोप एन्ड सर्भिसिङ सेन्टरलाई कार्ड होम डेलिभरीको पनि व्यवस्था रहेको छ यो जानकारी पनि म तपाईँलाई गराउँछु न्यून कामना अटो सप एन्ड सर्भिसिङ सेन्टर जुन रत्नगर आठ बकुल लहरमा रहेको छ नगरपालिकाको अगाडि छ फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी शून्य पचहत्तर र मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास छैसठी पाँच सय आठ र अन्ठानब्बे रहेको छ र अर्पण शुभ साझको आउन चाहनुहुन्छ एकैछिन भए पनि हामी सँगै रमाइलो गर्न चाहनुहुन्छ मिठा मिठा लोक भाकाहरू सँगै रहन चाहनुहुन्छ भने आउनुहोला आज पनि तपाईँ आउने दुईवटा बाटो हामीले खुल्ला गरिसकेका छौँ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तीस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस लागि खुल्लै आउन सक्नुहुन्छ र यति बेला भने अर्पण शुभ सहाजको व्यवसायमा कोही साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु हजुर नमस्कार हेलो कोही साथी हुनुहुन्छ लाइनमा हजुर नमस्कार कोही साथी हुनुहुन्थ्यो बिचमा गइसक्नु भएको छ अर्को साथी आइसक्नु भएको छ उहाँलाई स्वागत गर्छु नमस्कार काम टे को बोल्दै हुनुहुन्छ अनि के छ त भाइको नखर चाहिँ मेरो ठीक दिन के अनि रेडियो लाग्यो लागि अनि अहिले भने बिदा हुन्छ है नमस्कार प्रकृतिजी हुनुहुन्थ्यो यति बेला र अर्पण सुजको व्यवसायमा अर्को साथी पनि आइसक्नु भएको छ उहाँलाई स्वागत गर्छु नमस्कार फो कोही साथी हुनुहुन्थ्यो लाइनमा उहाँसँग पनि कुराकानी हुन सकेन अलिकति फोन लाइनमा समस्या आइरहि जस्तो पनि लागिरहेछ दुईवटा बाटो तपाईँको लागि खुल्ला छ नि मनोकामना अटो वर्कसप एन्ड सर्भिसिङ सेन्टरले आजको कार्यक्रमसँग सहकारी गरेको छ तपाईँलाई कारजी बिहान मर्मत गर्नु छ भनेदेखि चाहिँ तपाईँले सम्झिनु होला निमना कामना अटोक्सप एन्ड सर्भिसिङ सेन्टरलाई जुन चाहिँ रत्नगर आठ बकुल्लहरमा रहेको छ नगरपालिकाको अगाडि छ सजिलै चिन्न पनि सक्नुहुन्छ तपाईँले फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी शून्य छ र यति भने अर्को साथी हुनुहुन्छ म उहाँलाई स्वागत गर्छु नमस्कार हजुर कहाँबाट बोल्दै हुनुहुन्छ बेला दिन के सम्झिने जेप्रथम सुनेर सुनेर हुन्छ अहिले हुन्छ नमस्कार विकास आउनु भएको थियो यति बेला आजको व्यवसायमा अब भानु तपाईको तपाईँ फोन प्रयास गर्दै गर्नुहोस् दुईवटा बाटो तपाईँको लागि खुल्दैछ त्यति बेला भने भर्खरै बजारमा आएको एउटा निकै नै रमाइलो खालको भाका तपाईँको लागि राख्न चाहन्छु रामसी खाँड र ज्योति ज्योति मगरको आवाज रहेको भाका हो चिम्बल बाबुकी छोरी लाको काली गोरी नालाई मा मा औसीको रातमा झिम्मााउकी छोरी झुमे त झिम्मााउकी छोरी अधारोमाला कहाँ काली छोकी गोरी लाख माया काली छौकी कोरी साँच्नु नपाएला जिम्मा भोगी छोरी छोरी छोरी हे हेरो मालाको माया काली छौकी गरी हे हेरो मालाको माया काली छौकी गरी मनको दुखो अजैले छेलि रमाइलो रङ्ग बो चे हो गोथ माया बो झिम्मा बाउकी छोरी जान्छु मे त कहाँ राल बाउकी छोरी अधा लाको माया काले छोकी गोरी अँध्यारोमा लाएको माया काली चौकी गोरी निकै नै मिठो भाका निकै नै रमाइलो खालको भाका तपाईँले सुनिसक्नु भएको छ भर्खरै बजारमा आएको छ र यति बेला तपाईँ अर्पण शुभ सा आजको व्यवसाय सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो तपाईँले सुन्नै पर्ने रेडियो रेडियो अर्पण एकछिुप्लो भाज र साथसाथै यति बेला तपाईँहरूले हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम लगन गरेर पनि विश्वको जुनसुकेकोबाट सुनिराख्नु भएको छ न्यू मनोकामना अटो वर्कसप एन्ड सर्भिसिङ सेन्टरले आजको कार्यक्रमसँग सहकारी गरेको छ हाइड्रोलिक ज्याक्वास डेन्टिङ पेन्टिङ मर्मत र त्यस्तै गरी साना सम्पूर्ण जीवका पाठ सुरु तपाईँहरूलाई चाहिएको छ भनेदेखि तपाईँले सम्झिनुहोला निमल कामरा अटो वर्कसप एन्ड सर्भिसिङ सेन्टरलाई जुन रत्नगराट बकुलहरमा रहेको छ नगरपालिकाको अगाडि छ फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी शून्य पचहत्तर मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास छसटठी पाँच सय र अन्ठानब्बे भएको छ यति भने अर्पण शुभ साँझको यो बस्दामा अर्को साथी पनि आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु नमस्कार नमस्कार कहाँबाट बोल्दै हुनुहुन्छ अनि गर के गर्दै हुनुहुन्थ्यो कतिखेर त्योभन्दा अगाडि त आफ्नो अनि साथीहरू निलम अधिकारी सचिन लामा खड्का भरत खर्ती अनि घमण्ड राना मगर र सबिना श्रेष्ठ बहिनी मिस्यू मिस्यू भन्छु देजु नमस्ते नमस्त नमस्कार भरतजी हुनुहुन्थ्यो यति बेला होला बाट शून्यको लागि हो र यति बेला कोही साथी आइसक्नु भएको छ के छ अनि के गर्नु भयो आज घरतिर अब काम एहे, समय त्यही त अनि सम्झिने चाहिँ अनि हजुरको लागि धन्यवाद अनि रिजा दाजुको लागि हजुर अनि सुभादर्को लागि अ रमो शङ्कल र इरान्टीको लागि र मेरो माउन्ट एप्रेस्ट तथा आदर्श बोर्डिङका सम्पूर्ण बाइभेन तथा स्टाफलाई मिसेस सोमोट भन्न चाहन्छु हुन्छ अहिले भने बिदा हुन्छ है त अस्ता नमस्कार नमस्कार बदनजी हुनुहुन्छ अहिले बेला रल्फन सुभाषको व्यवसायमा फेरि पनि तपाईको महाजमा अर्कै एउटा मिठो भाका राख्न पर्छ कि जस्तो लागिराछ एकजना साथी हुनुहुन्छ रे म उहाँलाई स्वागत गर्छु हजुर नमस्कार हेलो हा हा कोइ साथी हुनुहुन्छ लाइनमा नमस्कार नमस्कार देवी ओहो कति बेला गाउनु भा त बोल्न पनि कहाँबाट को बोल्दै हुनुहुन्छ महासन्जय जी बान सन्जय जी बान कहाँबाट सन्जय जी भारतबाट दारिंगबाट अनि सन्जय जी हेलो के छौ धादिङ तिर्को नै न होला हालखबर एहो दिदी बसै बसाइ छ के छ अनि बर्राते पानी परिराछ अ अहिले पनि परिराछ अहिले पनि दिदी एहे भने पछाडी अहिले त घरमै हुनुहुन्छ नि है अ घरमै दिदी अनि आज हरपल शुभसाहज मार्फत समसिनेका कसलाई संजयले अ साथीहरु महाराज चपाङ समीर समीर ताङ अहा शंकर चपाङ हजुर अ इन्द्रकुमार चपाङ अनि ठाकुर सिंह चपाङ अनि सम्पूर्ण सांका संजय भन्ने सम्पूर्ण किनने साथीहरु ल्याएर हुन्छ संजय जी आउँदै गर्नु होला है त ना ना नमस्कार जी जी आउनु भएको थियो यति बेला र अर्पण सुजको व्यवसायमा तपाई फोन प्रयास गर्दै गर्नुहोस् दुईवटा बाटो तपाईँको लागि छ र यति बेला भने फेरि पनि तपाईँको लागि अर्को एउटा निकै नै रमाइलो भएको राख्छु पशुपति शर्मा र टिकापुनको आवाज रहेको भएको हो तिमीले गर्दा यतिको बन्न जाने हो वेप्पी, सीडी, प्रणि इन्न, वन्द, कतिको बन्न जानियो निकै नै मिठो भाका तपाईँले सुनिसक्नु भएको छ अर्पण शुभ साँझको व्यवसाय तपाईँ सुन्दै हुनुहुन्छ र अर्पण शुभ साँझको व्यवसायमा रहेर मिठो मिठो लुक भाकाहरू लागि हामीले प्रस्तुत गरिराखेका छौँ तपाईँ पनि आउन चाहनुहुन्छ भने आउनुहोला दुईवटाबाट तपाईँको लागि खुला छ अनि मनोकामना टोकसअप एन्ड सर्भिसिङ सेन्टरले आजको कार्यक्रमसँग सहकारी गरेको छ तपाईँलाई कार जिप भ्यान मर्मत गर्नु परेको छ भनेदेखि तपाईँले सम्झिनुपर्छ निमयर कामरा टोक्सप एन्ड सर्भिसिङ सेन्टरलाई जुन रत्नगर आठ बकुलहरूमा रहेको छ नगरपालिकाको अगाडि रहेको छ फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी शून्य मोबाइल नम्बर अन्ठानब्बे पाँच रहेको छ हाइड्रोलिक ज्याकवास डेन्टिङ पेन्टिङ मर्मत त्यसै साना जिपको सम्पूर्ण पार्ट्सहरू तपाईँलाई चाहिएको छ भनेदेखि तपाईँले को, को स्वागत र यति बेलाकार विनोटा विकल्प चितवन के गर्नु नि तपाईँ मो पढ्दै पढाउँदै एही पढ्दै पढाउँदै भनेपछि दुईटी पैसाला एकैचोटी अगाडि बढाउनु भयो छ कतिको सहज भइराछ। खासै सजस्तो हैन तर पनि सहज बनाउनु पर्छ। है भनेपछि विनोद जीले सहज बनाउँदै लानुभयो छ। बनाउनै पर्यो किन नि त्यै त है। अनि आजहरपुर शुभसाजमा आउनु भएको छ पहिलो पटक हो र? ल ठिक छ भनेपछि व्यस्त पनि हुनुभयो ग्याप पनि भयो तर जो सुन्न चाहिँ सुन्नुहुन्थ्यो माया चाहिँ मार्नु भए रहेछ खुसी लाग्यो है लर पर्सुजिङ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 आइ सक्नुभएछ म वहाए स्वागत गर्छु नमस्कार हेलो हेलो हजुर नमस्कार नमस्कार दिदी काबाटको बोलदै हुनुहुन्छ अ म खुरखुरीबाट निशान सापकोटा बोलदै छु खुरखुरीबाट निशान सापकोटा हजुर अनि निशान जी हजुर के गर्नुहुन्छ नि त बाहे हजुर के गर्नुहुन्छ त बाहे अ म पढ्दै छु अहिले कतिमा अहिले ९ मा पढ्दै छु ९ मा कस्तो छ नि पढाई ठिकै छ राम्रो बनाउनु राम्रोसँग पढ्नुहोस् है अरू साझमा पहिलो पटक ल आगामी दिनहरूमा पनि समय रहेछ भने आउँदै गर्नुहोला मेरो आवाज सुन्नु भएको छैन र अलिक सानो सुनिएको छ भने मेरो दिदी तपाईँलाई मेरो मिटलाई चिने नचुन्ने सम्पूर्णलाई नमस्कार निशी आउनु भएको थियो यति बेला र अर्पूर्ण सुब्बाको व्यवसाय सँगै हुनुहुन्छ तपाईँ तपाईँकै थकालाई केसन भयो भने तपाईँबाट टाढा राख्नको लागि लगभग लगभग आधी घन्टा तपाईँसँगै रहन्छौ मिठा मिठा लुक भाकाहरू तपाईँको माझमा राख्छौँ नै साथमा सम्झना सन्देश पनि तपाईँको घर परिवारसम्म पुर्याउँछौँ यति बेला कोही साथी हुनुहुन्छ सा लाइनमा म उहाँलाई स्वागत गर्छु नमस्कार हेलो हेलो हजुर नमस्कार नमस्ते कहाँबाट बोल्दै हुनुहुन्छ नि त मैले सुनिन ना के नाम भन्नुहोस् न एकपल्ट हेलो के होइन आवाज सुन्नु भएको छ कि छैन त भाइले हेलो अहि साथी आउनुहुन्थ्यो लाइनमा उहाँसँग हामीले राम्रोसँग कुराकानी गर्न सकेनौँ अलिकति प्रविधिले साथ दिएन केही छैन तपाईँलाई भेट्नको लागि हामी हरेक दिन आउने गर्छौँ र आजको लागि भने लगभग कार्यक्रमको अन्त अनुभव पनि आइसकेका छौँ अब भने कार्यक्रमबाट बिदा पनि माग्नुपर्छ यति जेलसम्म तपाईँले अर्पण शुभसाहजको व्यवसायलाई साथ, साथ दिनुभयो तपाईँलाई धेरै धेरै दे धन्यवाद दिन्छु र इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट गरेर विश्वको जुनसुकी गुणबाट तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु र आज फोन सम्पर्कमा आउनुहुने तपाईँ सम्पूर्णलाई हृदयदेखि नै आभार प्रकट गर्छु फोन प्रयास गर्नुहुने तपाईँप्रति पनि आभारी तब भेट दे का बसाई दी भोली फेरी हम आई रंग प्राविधिक साथ कोाविष्णु धन्यवाद odi garmai ga sar दर्पण सुन्नु होला रेडी अर्पण हाई माई स्विट हट हाउ